नमस्कार रेडियो थाह संचार उनासे दशमलव चार मेगा हर्ज काठमाडौँ थाहसञार डट कम र थाह संचार नेटवर्कका विभिन्न पार्टनर स्ट्रेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई शून्यलाई सुनको मालाको नयाँ अंकमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले उमा सुवेदीले लेख्नु भएको उपन्यास तोदा सुनाइरहेका छौं हिब्रू शब्द तोदाको अर्थ हो धन्यवाद र यो उपन्यासमा जिन्दगीमा विभिन्न हण्डर ठक्कर खाँदै इजरायल पुगेकी पार्वती नामक पात्रको कथा छ यसमा पार्वती र पार्वती जस्तै जीवन भोगन विवश ने म्यथा होना विश्व युद्ध को लामो कालखंड पशी तेको चिमोटाईवाट उक न सकता ईजरायली वृद्ध वृद्धा को भोगाई समेट विदेश में रहकर नेपाली खासगरी नेपाल को चाड़बाड़ खूब मिश करने कर्चन् कतिपय ती को स्थानीय चाड़बाड़ को स्वाद लिने कोशिश अहा पुरीम को रमझमछा पुरीम बाल बालिका को पर्व हो प्रस्तुत उपन्यास तो अंक जाडो सकिएपछि तापक्रम क्रमशः उच्च बिन्दुतिर लम्किन थालिहाल्यो तापक्रमसँगै इजरायली बालबच्चाको खुसीको डिग्री पनि बन्न थाल्यो पुीम यहाँको बाल बालिकाको चाड हो तीजमा नेपाली महिला जस्तै पुटाकेटी राम्रा राम्रा लुगा लगाएर नाचगानमा भुल्छन् रिसाई रहेका भुराभुरीलाई लौ पुीम आउन लाग्यो भनेपछि तुरुन्तै अनुहारको भाव बतलेर बाआमाको काखमा लुटपुटिन आउँछन् अब केही समयसम्म आफ्ना साना छोराछोरी फकाउन सजिलो भएको छ इजरायली बाआमालाई इनेसलाई मख पार्न अघिल्लो दिन नै पार्वतीले पुीमको शुभकामना दिँदै भनेकी थिए पु पुीमको कल्पनामा के दिन अघिदेखि नै इनेसका आँखाहरू लोलाउन थालिसकेका थिए उनी बेला बेलामा अतितिर बरालिन थालिसकेकी थिइन् उनी भन्थिन् कति रमाइलो हुन्छ पार्वती पुीममा सोको लोभका रेडिमेड पसलहरू रङ्गी चङ्गी कपडामा सजिन्छन् अनि त्यहाँ चिटिक्क परेका केटाकेटीहरूको अनुहारको खुसी हेर्न लायक हुन्छ पार्वती इनएसले सही भनेकी थिइन् पुरिममा यहाँ यस्तै हुन्छ पन्ध्र दिन अघिदेखि सड़कहरूमा सरसफाइहरू हुन्छ खाली खुट्टा हिँड्दा पनि पैतालामा धुलोको एउटा कण पनि नटासिने गरी ठाउँ ठाउँमा तुल र झिलिमिली बत्तीहरू पूरै इजरायल चञ्चल शिशु भएमा फर्किन्छ वरिपरि पुरीमको रौनक त्य्छ हजारौं रङ्गी चङ्गी पुतलीहरू छितिजमा उडिरहेका छन् पुीमको दिन पार्वतीलाई बिहानै निन्द्राले छोड्यो इनेस त झन तीन बजेदेखि नै बेउछेकी थिइन् सायद पुीमको झाँकी प्रदर्शनको लागि निश्चित समय थोकिएको थियो त्यस्तो समयमा बुढाबुढीलाई लिएर बाहिर निस्कन सजिलो हुन्न पार्वतीले इनेसलाई सुनाई हामी एघार बजे नै सुको निस्कन्छौँ तर बजे बजेसम्म इनेसले पार्वतीलाई छिनछिनमा कति बज्यो कति बज्यो भनेर सोधेको सोधे करी रहिन। पार्वती किचनतिर लागे र्याकबाट दुईवटा सेता प्लेट निकाली इलेक्ट्रोनिक केटलीमा अलिकति पानी उमाली एउटामा एभोकाडो काटी फ्रिजबाट ब्रेड र चिज निकाली दुई बट्टा गुलियो दही र सलाद पनि झेकी अनि टेबलको अर्को साइडमा रहेकी इनेसलाई भरिएको एउटा प्लेट लिएर आफू पनि खाखप खान थाली बिहानको खाजा खाइसकेर पार्वतीले इनेसलाई तयार पारी बाटामा धेरै बेरो उभिनु पार पर्छ पार्वतीले इनेशका लागि फोल्डिङ कुर्सी पनि भोकी पार्वती आफूले भने तल्कने बत्तु भएको मरून कलरको साडी लगाई औसत नेपाली केटीहरूभन्दा थोरै अग्ली थिए पार्वती खिरिलो ज्यानमा जे लगाए पनि सुहाउने भिडमा पनि अलग्गै चिनिन्थे पार्वती साडीमा त ऊ अझ सुन्दर देखिन्थे उसलाई देख्ने बित्तिकै बिस्तारै सुमसीमा हुँदै भानिन्तिम सुन्दर छेउ पार्वती अनि उनले पटक पटक भनिरहिन् कि आज सोकोलोपभरिमा सबभन्दा राम्री त तिमी देखिने छेउ जहाँ कि हेर्न भेला भएका सबैले तिमीसित फोटो खिच्नेछन् यसरी खुसी हुँदै इनेस वाकरको सहाराले सुस्थ सुस्थ हिँड्न थालिन् पाइला ढिलो बढे पनि उनको मन छिटो छिटो दौडिरहेको थियो सोकोलोप पुग्न सधैँ कारको लाइन देखिने सडक फरी त्यस्तै मान्छेको ओहिरो थियो बिहानदेखि सवारी गुड्न रोक लगाइएको थियो पार्वतीलाई शिवरात्रीको दिन गौशाला परिसरमा उर्लिएको भिडको झझलको लाग्यो नभन्दै झेलके सारीमा सजेकी पार्वतीलाई देखेपछि मेला भर्न आएकाहरू माथिसम्म उछालेर भन्थे एजे अनि कतिजना त उसित ता टाँसिएर फोटो पनि खिचिहाल्थे हिँड्दा नजिक पर्ने जो कोही पनि एजे गति भन्न छुटाउँदैन थिए पार्वती इनेजलाई लिएर सुकुलमा पुगिन्जेल हेरेर आश्चर्य प्रकट नगर्ने कोही पनि थिएनन् इजरायली विवाहित पुरुषहरू बाटो हिँड्ने महिलाको शरीरतर्फ फर्केर हेर्दैनन् तर त्यस भने पार्वतीलाई देखेर तिनीहरू पनि अत्यन्तै श्रेष्ठतापूर्वक भन्दै थिए आत्मे फा अर्थात् ज्यादै सुन्दर देखिनु इस दिन इजरायली बालिका सांचेक लोभ लग्द कोई दंते कथा शिविर पैतालाइ पसलट लगाटून में सुपरमैन स्पाइडरमैन का जस्ता शरीर में लैपे टाँसि लुगा लगाया बनने कोशिश करते को फरक देखिने विशेष पैरन छानट करू बेला बाटो दाया बाया पैदल हिड़ने बीरल देखना पाईने इजरायल में झांकी हे भेला भएका मानिस देख्दा लाग्थ्यो ओहो इजरायलमा पनि यतिका धेरै मानिस बस्दा रहेछन् एघार बजेदेखि झाँकी सुरु भयो प्रत्येक स्कुलले आफ्नै झाँकी प्रस्तुत गरेका थिए कसैले रबरको हात्ती बाटामा हिँडाइरहेका थिए लमक लमक गराउँदै कसैले डरलाग्दो भर्जनसहित बाघ निकाले कोही आफूभन्दा अग्ला काठका खुट्टा लगाएर टक्राक टक्रमू नृत्य देखाए खाग पुम खाग गादेल बोलको हिब्रू गीत जताततै घन्किरहेको थियो जहाँ जहाँ झाँकी पुग्थ्यो त्यहाँ आकाशे पट्का भरेर पड्काइन्थ्यो आकाशमा पुगेर पड्किँदा कहिले देशको नक्सा बन्थ्यो कुनै पट्का इजरायल शब्द बनेर पड्किन्थ्यो कुनै कुनै विभिन्न थरी फूलका बुट्टा बन्थे कुनै पट्कामा इन्द्रेणीको सातै रङ देखिन्थ्यो कोही कोही धेरै बेरसम्म बिलाउँदैनथे आकाशमा धेरै बेरसम्म राता नीला फुल बनेर झिलमिलाइरहन्थे त्यही बेला त्यहाँ अचानक हल्ली खल्ली मचियो एकजना महिला एकदमै जोड जोडले चिच्याइरहेकी थिइन् उनी भन्दै थिइन् कि त्यसले मेरो बच्चालाई खोसेर लगी समात त्यसलाई नभन्दै हो रहेछ एक महिला उसकी तिन चार वर्षकी छोरीलाई लिएर रह भागिरहेकी थिए तर भागेर कहाँ जान पाउनु तुरुन्तै पुलिसले घेरिहाले उसलाई पुलिस द्वारा समाते त्यसको काखमा रहेको बच्चा तुरन्त उसको आमालाई फिर्ता गरियो बच्चा छोर्ने आई माई रुँदै चिच्याउँदै भनिरहेकी थियो मरेकी छैन जिउँदैछ त्यही हो मेरी छोरी त्यसको अनुहार हेर त काटी कुटी मैसी त मिल्छ मलाई मेरी छोरी फिर्ता देऊ पुलिसले त्यसलाई समातेर त्यहाँबाट लैजाँदै गर्दा पार्वतीले त्यो आई माईको अनुहार देखिहाले त्यो नीति थिए पुलिसले पार्वतीको छेउबाटै लग्यो नीतिलाई पार्वतीले हत्तापत्ता नीतिको बाटो छेकेर बोलाए नीति ए नीति भन्दै तर नीतिले चिनिन पार्वतीलाई पार्वती एकछिन पार्वती हेरेको हेरे, हेरे भाइ अनि भिडभाडको बीचमा क्वा गर्दै रुन थाली इनेसले पार्वतीलाई सम्झाई नरु पार्वती नीति बौलाउन सक्दैन तर के जबकि ऊ सधैँ भन्थे मेरी सात वर्ष कि छोरी छ त्यसका लागि पनि म बलि हुनुपर्छ अब ती छोरी नै मेरो जीवन बाँच्ने बहना हो रोशनीले पार्वतीलाई फोनबाटै नीतिका बारेमा जानकारी दिए निती की छोरी उसके मेतीकी सात वर्षकी छोरीला दुःखले रोकिँदो रहेनछ जीवनको गति न आफ्नो दुःखले जीवनको गतिलाई रोक्दो रहेछ न अर्काको दुःखले जीवन, जीवन, जीवन राजमार्गमा चल्ने बस जस्तो कहाँ हो र जसलाई चालकले आफ्नो रुचि अनुसार चलाउन र रोक्न सक्दछ जीवन त अविराम यात्रा रहेछ बीचमै सहयात्रा गर्ने यात्रुहरू छुटे पनि हिँडिरहनुपर्ने नीतिलाई सम्झेर पार्वती निकै दिन बिथुलिएकी थिए एकता कता उसलाई नीति ठिंग उसकै अगाडि आएर उभिए जस्तो पनि लाग्थ्यो सपनामा पनि आएको आए गर्थे नीति पार्वतीको मनस्थिति धेरै लामो समयसम्म ठिक भएन एकदम उदास भई इनेसले नसम्झाएको भए पार्वतीको मनोदशा धेरै दिनसम्म पनि ठिक हुने थिएन इनेसले पार्वतीलाई भनिन् यो दुःख सधैँ सम्झेर कहाँ हुन्छ र पार्वती इजरायलका हामी बुढाबुढीहरूलाई नै हेरौँ हामीले कम्ती दुःख पाछौं हिटलरले कम्ती शास्ति दिएको थियो हामीलाई हाम्रो सारा परिवार भत्ता भङ्ग पार्दिएको थियो हामी सबैले आफ्ना सबभन्दा प्रिय आफन्तहरूलाई गुमाएका थियौँ तर पनि हेर हामी आजसम्म बाँचिरहेकै छौँ बाँच्नु पर्दो रहेछ पार्वती बाँच्नु पर्दो रहेछ चाहेर होस् नचाहेर होस् जीवनलाई भोग्नु पर्दो रहेछ जीवन र मृत्यु हाम्रा रोजाइका विषय होइनन् जस्तो आयो त्यस्तै भोग्नुपर्छ बेहोर्नु पर्छ पार्वतीलाई त्यतिबेला भित्र आफ्नै हजुरआमाको आत्मा पसेको जस्तो लागेको थियो भाषा परिवेश र छालाको रंग फरक भए पनि सम्वेदनाले मानिसलाई एकनाशको बनाइदिँदो रहेछ मानवीय संवेदनाले भूगोलका सबै सीमाहरूलाई भत्काइदिँदो रहेछ समुद्र ने धोका दिपनी इनेसले आमा हजुर आमा जमझाकी थीं पार्वती इन सिंह पार्वती मुस्कान को अर्थ रिमा इश नए पार्वती ने शायद हाँ बिर्सने थी फेरी फेरियो मौसम खलखली पसिना छुट्ने गर्मीयाम बिस्तारै हराउँदै गयो बाटामा मानिसहरूको चहल पहल बढ्न थाल्यो जैतुनका बोटमा फूल फूल ताले कि अर्थ कृषि फार्म अनार सुंतला पहेलै हो चौड़ा बाटा का दुबई छे में उभ का रोखो हिणने मुस्कुराउन ऐसे आकाश में नया नया पंची ओहर दोहोर कर तिनी को मीठू चीरबीर फेरी सुन थालियो गर्मी होलोन शहर भूमध्य सागर लहर छोएर बग्ने वायु को शीतल स्पर्शिलो देखालियो सोकोप का पसलिनम हाई काट्ते बसि पस आफ्ना पसलमा ओहि ग्राहकसँग दोहोरो सम्वाद गर्ने भ्याउन छाडे उनीहरूको व्यस्तता वातै बढ्यो इनेसको घरमा 24 घण्टा खुल्ला हुने एसी बन्द भयो झ्यालबाट पसेको चिसो हावालाई इनेसले धेरै आएको आफ्नै सन्तानलाई झैँ मुसुक्क हाँसेर स्वागत गरिन् अनि सोफामै बसी बसी धुम्बिन लागेको आकाशतिर निहालेर भनिन् अब पानी पर्छ अप्रिल देखि अक्टोबर अक्टोबरसम्म एक थोपा पानी नचुइने इजरायलमा पशुपन्छी र रूख बिरुवाले समेत आकाशतिर फर्केर खुइए गर्ने गर्छन् भूमध्यसागर पेटैमा भएर पनि यो सानो मुलुक सात सात महिनासम्म तिर्खाले प्याक प्याक हुन्छ जुन देशमा आफ्नो भूमिभन्दा कैयौं गुणा ठूलो समुद्र छ त्यो देश एक थोपा पानीका लागि यसरी छटपटाएको देखेर पार्वती छक्क पर्छे समुन्द्रको देश कहाँ जिन्दगी ज्याउँछ कस्तो विडम्बना नेपालमा त वर्षायाममा मुसलधारे पानी पर्छ हिउँदमा समेत पर्छ यसरी थुप्रै पानी नपरी वर्षा ऋतु सडक्कै बिदा भएको देख्दा पहिलो साल त पार्वती आत्तिएकी थिए तर कहाँ आत्मता रहेछन् र इजरायलीहरू भयानक विपत्तिहरू बेहोरिसकेकाले होला पानीको समस्याले कसैलाई बेग्र बनाउँदैन यहाँ कोही पानीको अभावमा पिरोलिँदैन कसैले सराप्दैन यहाँ आफ्नै देशलाई सोकोलोपका रेडिमेड पसलहरूमा अब गर्मीका कपडाहरू पचास प्रतिशत छुटमा पाइन्छन् बजारमा गोरागोरीको भिड भाक्लिन थालेको देखेर पार्वतीलाई पनि बजार जाउँ जाउँ लाग्न थाल्यो केही अघि उसले आमा र दाजुभाउजू र भदाभदाईलाई पनि टन्नै लुगाहरू किनेर पठाइदिएकी थिए अचेल त पार्वती आफ्नै लागि पनि खुब लुगा र गहनाहरू किन्न थालेकी छे नयाँ नयाँ लुगा र गहनाहरू लगाएर ऊ आफ्नो एक्लोपनको उदासीलाई बिर्सन चाहन्छे इनेस पनि अफ का लुगा सेल अफर किन्न खुब छिन छोरी र नाति नातिनाका लागि मन परेका लुगा किने दिने यो उनको सही समय पनि हो यो मौका को फाइदा लिन उनी हत्तापत्ता चुक्दिनन् किनभने पानी पर्नुभन्दा अघिल्लो दिनसम्म एउटा लुगा किन्ने पैसाले अब दुईवटा किन्न सकिन्छ एक इनेसले आफै पार्वतीलाई भनिन् पार्वती अनि जाने हो नि त सोकलतिर यसो सपिङ सपिङ गर्न पार्वतीले हुन्छ भन्ने बित्तिकै सोफामा अडेश लागेर ढल्किरहेकी इनेस जुरुक्क उठेर दौडीहालुलाई झैँ गर्न थालिन् बुढीको ताउरमाउर हेर्न लायकको भयो अरू बेला बाँसको गल लगाएर काँचो मोडो पल्टाए झैँ बलैले ठाउँ सार्नुपर्छ उनलाई मकिएको बाँस जस्तो इनेसको कम्मरलाई आफ्ना बलिया हातले एक फन्को बेरेर पार्वती बडो होसियारीपूर्वक उठाउँथे उनी आफ्नो शरीरको सम्पूर्ण भार पार्वतीका पाखुरामा छार्दिन्थिन् उसलाई लाग्थ्यो जीर्ण शरीर कमजोरीपना यस्तै त हो बुढेसकालले गाँजेपछि तर अहिले यी बुढी सानी बालिका जस्तै चञ्चल भएकी थिइन् हराएको फुर्ती आएको थियो उनमा अनुहारमा बाल सुलभ भावहरू दौडा दौड दवड़ गर्न थालेका थिए इनेसको फुर्ती फार्ती देखेर पार्वतीले व्यङ्ग्य कसी अनि कमजोर त कहाँ रहेछ भित्र गाडिएका चिप्सा आँखा नचाउँदै धोद्रो स्वरमा हाँसिन् इनेस पार्वती लुगा फेरि तयार हुन्जेलसम्ममा इनेसले हतार गरिरहन् पार्वती छिटो गर न पानी पर्छ क्या अहिले हिँड त गइहालो मैले इनेसले साह्रै नै जिद्दी गरेपछि पार्वती आफू सोकोलोपका पसलतिर जानको लागि तयार भए इनेसले पनि तयार पारी इनेसलाई बाटोघाटोमा खुवाउन उसले एक बोतल पानी दुई बट्टा मादानुद अर्थात फलफूल र काजु बदाम मिसाइएको दही र केही सुकेका फलफूलका टुक्राहरू पनि बोकी त्यसपछि इनेसलाई पाखुरामा बलियो गरी समाथेर डोर्याउँदै निस्की पार्वती बाटाका छेउछाउका पसलहरूमा पनि लोभलाग्दा लुगाफाटा सजाएर राखिएका थिए उनीहरू बिस्तारै सबै चिजको अवलोकन गर्दै अघि बढे इनेसलाई चाहिने सारा सामान साराले ल्याइदिन्छन् तर छुटमा सपिङ गर्नु आमैको सौख हो पार्वतीले इनेससँग भाने इनेस म पनि आमाको लागि केही किन्न चाहन्छु इनेसले आफ्नो पर्सबाट दुई सय से सेकेन्ड झेकेर दिँदै भानेन् ल त समाथ अब यति पैसाले जे जे आउँछ किन आफ्नो पैसा चाहिँ नचलाउ पार्वती यति टाढा आछ आफन्तलाई छोडेर पैसै कमाउनो भनेर आग्यो हौ त्यही भएर पार्वतीले आमाको लागि केही लुगा र सजिला जुत्ताहरू किने इनेस पसल पसल चारेर कान र घाँटीमा लगाउने गहनाहरू किन्दै थिइन् उनलाई यो उमेरमा पनि गहनाको निकै सौख थियो कसैले केही नयाँ लगाएको देख्यो कि त्यो कुरा उनलाई पनि चाहिन्थ्यो एकदम केटाकेटीको जस्तो बानी भर्खर जाडो सुरु भएकोले पहिलो लटमा आएका जाडाका लुगा साह्रै महँगा थिए तर पनि इनेसले छानी छानी जाडाका लुगाहरू किनिन् अर्को गर्मीमा काम लाग्छ भनेर सस्तो सस्तो गर्मीका लुगाहरू पनि किनिन् ए साप्ता कति लुगा चाहिएको तिमीलाई कहिले लगाउँछौ यतिका लुगा पार्वतीले यति भन्दा केही पनि बोलिनन् इनेस बस हाँसी मात्रै राखिन् घर आएपछि पार्वतीले सोधे साप्ता तिम्रा यी सामानहरू कहाँ राख्थ्यौ पार्वती यी सबै कुराहरू मैले आफ्नो लागि कहाँ किने आउँदा यो त त तिम्रो लागि किनेको मेरो प्यारी पार्वतीको लागि किनेको यो गहना यो लुगा यो सबै तिम्रो लागि <स्थाथा> इनेसले छक्कै पारिन् पार्वतीलाई पार्वतीले के बोल्नु अघि नै इनेसले फेरि भानिन् आल्दा सेली थाम्बुदा तिमी मेरी प्यारी छोरी हो पार्वती मैले मेरी छोरीको लागि यति पनि गर्न नपाउनु त्यसपछि हाँसिन् इनेस कति मिठो हाँसो छ इनेसको पार्वतीले इनेसको गालामा मही खाँदै भनेको आग्रहलाई पार्वतीले टार्न सकिन आमाले फोनमा रुँदै भनिन् हेर पारु तैँले मेरो लागि धेरै गरिस तेरो जिन्दगी पनि शुरू गर्नुपर्छ बाबै अब मेरो एउटै रहर बाँकी छ तेरो घर भयो भने त्यो म तेरो आमा हुँदैन आमाले त कति सजिलै पार्वतीको घरजम बारे निर्णय लिइसकिछन् तर पार्वतीका लागि यो आमाले भने झै सजिलो निर्णय गरिहाल्ने कुरा थिएन समुद्रले दिएको चोट बेला बेलामा अझै बल्झिने गर्थ्यो नयाँ सम्बन्ध निर्माणप्रति ऊ अझै सहज हुन सकेकी थिएन तर ऊ आमाको आग्रहलाई सोझै लत्याउन पनि सक्दिनथ निकै जटिल स्थितिमा फँसी पार्वती अब के गर्ने होला दुई चार दिन त उसले आफैसँग यस्तै प्रश्न गरेर बिताई आमाको प्रस्ताव उसको लागि समाधान हो कि समस्या ऊ अलमलमा परे आमाको फोन आउनु अघिसम्म उसको जिन्दगीको गोरेटो सिधा र प्रष्ट थियो आमाको लागि बस्ने खानेको जोहो गरिदिए पनि उसले अहिलेसम्म आफ्नो लागि केही गरेकै के थिएन समुद्रले हाक्का हाक्की उसको मेहनतको झण्डै दस लाख रुपियाँ पचाइदिएपछि ऊ झनै बिरक्तिएकी थिए उसको आर्थिक योजनाहरू केही समयलाई भत्ताभङ्ग भएका थिए तर इनेस थिरकुमारी रोशनीले उसलाई जोगाए ढल्न र पराजित हुन दिएनन् फेरि सङ्घर्षको बाटोमा हिँड्न सिकाए उनीहरूले फर्केर नयाँ जिन्दगी सुरु गर्छु यसरी जीवनयात्राको लागि आफ्नै खालको राजमार्ग गर निर्माण गरिरहेको बेला पार्वतीका सामु अचानक दुईवटा बाटाहरू तेर्सिएर आए अब कुञ्चाइमा पाइला राख्ने यही अप्ठ्यारोले उसलाई ठिङ्गो भिन बाध्य बनाइदिएको थियो उसलाई लाग्यो अरू एक दुई वर्ष आमाले बिहेको कुरा नजिकेको भए हुन्थ्यो तर उसले कसै गरी पनि आमालाई सम्झाउन सकिन अन्त दुई दिनपछि बल्ल ऊ यो अन्यलबाट मुक्त भए उसको अगाडि डम्मा ढकिएको तुवालो फाट्यो उसले आफैलाई आश्वस्त तुल्याई एउटी आमा भएर सोच्दा यो हो एक्लै आमाको चित्त दुखाउनु हुँदैन अब घर जानै पर्छ र उतै गरी खाने उपाय खोज्नै पर्छ तर पार्वती फेरि अर्को अलमलमा फाँस्न पुगी इनेसलाई यो कुरा कसरी भन्दे तिनी त एक हाते भइसकेकी छन् हो पनि पार्वती त अब इनेसका लागि अनिवार्य भइसकेकी थिए पार्वती बिना इनेस एक पाइला सार्न पनि नसक्ने भइसकेकी इनेश याचना गरेरै भन्थिन् पार्वती तिमी त म मरेपछि मात्रै नेपाल फर्का है मिन्ती माचुन्जेल दसैँ या विदाका दिनमा पार्वती थिरकुमारी र रोशनी गाह्र जाँदा कति न्यास्रो मान्थिन् ने इनेस आफ्नै छोरीको घरमा बस्न पनि उनलाई कठिन हुन्थ्यो साराको घरमा गएर एक रात बस्दा एक भारी गुनासाका कोसेली लिएर आउँथिन् ने इनेस त्यसैले पार्वतीलाई पूरै विश्वास थियो उसले नेपाल फर्किने कुरा गरी भने इनेस रुन थाल्ने छिन् पार्वतीले केही दिन अघिको एउटा घटना सम्झिए प्रायः खानामा सन्तुषी इनेसले एक बिहान खाजा खाना लाग्दा नाकनेक नेकै उनि उनी कहिलेकाहीँ यसो गर्थिन् यो खान्न त्यो खान्न भनेर केटाकेटी पारा देखाउँथिन् यही मौका छोपेर पार्वतीले घुर्की लगाए एने अब नखानु है नखाऊ है केही म त अब त नेपाल फर्किने हो म त जेसुकै गर कमसेकम तिम्रो घुर्की त सुन्नु पर्दैन पार्वतीले एती भन्न भ्याएकी थिएन अचानक इनेस चुपचाप फाइन् सास दबाएर सबै खाजा एकैछिनमा सिद्ध्याइन् त्यसपछि बल्ल म खोलिन् पार्वती पार्वती हेर तिमले जे भन्ने पनि मान्छु म पार्वती बस तिमी मलाई छाडेर जाने कुरा चाहिँ नगर तिमी गयौ भने त म त रोको रोय हुन्छु पार्वती अन्त चिन्तै चिन्ताले चाँडै नै मर्छु पनि होला चाँडै नै मर्छु पनि होला यस्तै आफ्नै आमा समान इनेसलाई रुहाउँदै कसरी बिदा हुने तर पार्वतीले धेरै दिनसम्म यो कुरालाई लिएर टाउको दुखाइन उसले सोची एक महिनाको बिदा लिन्छु साँचो बोलेर कसैको मनमा चोट पर्छ भने ढाँटी दिनु पनि पाप होइन एक महिनासम्ममा अर्को केयर गिभर पाएर बिस्तारै इनेसले मलाई बिर्सने छिन् समयले कस्ता कस्ता घाउ त पुर्दिन्छ इनेस पनि त यसै भन्थिन् इनेसले सायद त्यसपछि मेरो बाध्यता बुझ्ने छिन् त्यसपछि पार्वतीभित्र शिथिल भएर पछाडिएका प्रेमका भावहरू फेरि जुर्मुराएर उठ्न थाले प्रेमपछिका उन्मादी भावहरूले उसलाई मिठो मिठो आभास था था दिन थाले उसको ओलाको अनुहारमा फेरि रातोपन देखिन थाल्यो रोशनीले एकदिन जेस्बेला लाजले पार्वतीका राता गाला झनै राता भएका थिए ऊ आफ्नै आमाले खोजिदिएका भावी पतिसँगको रोमाञ्चक क्षण सम्झेर एक्लै मुस्कुराउन थालेकी थिए अन्तत था पार्वतीले सारालाई फोन गरेर बोलाई अनि साराका छेउमा बसेर आफ्ना सारा कुरा राखे दिदी मलाई त हेर्नु न आमाको असाध्य न्यास्रो लाग्न थाल्याएको था। छ वर्ष भइसक्यो आमासँग टाढिएको फोनमा पनि बोल्न सक्नु नचेल राम्ररी बोल्नुभन्दा पहिलो रुन थाल्नुहुन्छ त्यही भएर मलाई एक महिनाको विदा चाहिएको छ दिदी म यो कुरा फेरि साप्ताहलाई भन्न पनि सक्दिन तपाईँले नै सम्झाइदिनु न पार्वतीका कुरा सुनेर सारा दुखी भाइन् उसले अँध्यारो अनुहार पारेर भानिन् त मैले मेरी आमाको एक राति चिन्ता लिनु परेको थिएन तिमी हुँदाखेरि पार्वती तिमी थियौ त्यही भएर म हाते मेरो आमाको भाग्य बलियो तिमी जस्तै प्यारी केयर किभर पाएको हो पार्वती पार्वती उनु उनु मा सारा पार्वतीलाई अझै केही सम्झाउन खोज्दै थिइन् बिचैमा रोकेर पार्वतीले भने त्यही दिन सारा दिदी मेरी आमा पनि तपाईँकै आमा जस्तै एक्लै छिन् र त्यत्तिकै दुखी पनि दाजुभाउजू त छन् तर दाजुभाउजू भने त्यस्तै रहेछ हुनु नहुनु उस्तै उस्तै गर्दैनन् आमाको एउटा भाइ थियो त्यो पनि लडाईँमा मारियो त्यसैले यो दुनियाँमा म बाहेक आमाको सहाराहरू कोही पनि छैन साराले पार्वतीको बाध्यता बुझेन् त्यसपछि भनिन् ठिक छ ठिक छ पार्वती तर एक महिनामा चाहिँ फर्केर आऊ भाइ प्लिज हेर त आमा अब कति नै पो बाँच्ले त कमसेकम तिमी छोरी भइदेऊ उनको तिम्रो माया पनि गर्छिन् त्यसपछि साराले इनेसलाई सम्झाइन् तर इनेसका आँखाबाट आँसु बग्न थाल्यो रुँदा रुँदै उनी हाँसे जस्तो गरिन् यति भए पनि पार्वतीलाई सन्तोष भयो प्लेनको झ्यालबाट बाहिर हेर्दा सेतो बादल निकै तल देखिन्थ्यो त्योभन्दा तल नीलो समुन्द्र पार्वती यो रोमाञ्चक दृश्यमा भुल्न खोजिरहेकी थिए तर उसलाई इनेशको याद आइरह्यो हिँड्ने बेलामा इनेशले हिक्काउँदै पार्वतीसँग भनेकी थिइन् कि पार्वती तिमी चाँडै आऊ है पार्वतीका आँखा भरिएका थिए त्यो बेला उसले केही पनि त भन्न सकिन तर इनेशका घालामा गहिरो चुम्बन दिएर विदा भएकी थिए पार्वती पार्वतीको मनमा ग्ला नै छ उसले इनेससित के दिनमा फर्किन्छु भनेर झुटो बोलेकी थिए आमा जस्तै इनेससित झुटो पर्दा कति कष्ट भएको थियो पार्वतीलाई प्लेन को यात्रा भरी उसले इनेशलाइ समझी राही उसे नरमाइलो लगी रहो जीवनयात्रा में कति कति परिचित इसी नई छोड़ते जाने रहेन् प्लेन को झाल देखिने सेतो बादल का थुंका रीलो समुद्र को दृश्य हेरे रमाइने पछुतो भाई रहो आकाश में इनेश को रुंचे अहारे ट्रांजिट के कतार का कतार एयरपोर्ट में प्लेन ओर्लिए पार्वती कति खेर घर पुगू जस्त हो उसके इजरायल रिनेस घासी विगत का स्मृति जसोतसोो पंचाई रन में आगत का भाव निर्वाध स्वागत करी वैवाहिक जीवन को उसको मन एसै एसै उत्थ जीव सीरिंग सीरिंग करता कता काउकुती होरपोर्ट का ड्यूटी फ्री सब का शीशा में थरी रोम भावना का पत्र टको पाँच घन्टे ट्रान्जिटको समय कटाउन गाह्रो भयो पार्वतीलाई समय कटाउन ऊ एयरपोर्टका ड्युटी फ्री पसलहरूमा किनमेलमा निस्कि उसले आमालाई सुनको चुरा किन्दी दाजुलाई घाडी किन्दी भाउजूलाई एक सेट टप किने र भाभलाई भादा चक्लेट र भिडियो गेम किने सामान किनेपछि उसले आफ्नो शान पनि बढेको अनुभव गरी घर पुग्दा कमाएर फर्केकी चेली भनेर बेगले इज्जत गर्नेछन् सबैले उसलाई हाई हाई गर्नेछन् सबैले उसको हिम्मत र उपलब्धिको चर्चा गर्नेछन् यस्तै यस्तै सोचाइले ऊ रोमाञ्चित हुन थाले फक्रेको गुलाब जस्तो भएकी पार्वती यति बेला दोहा दोहाँदेखि काठमाडौँको 6 घण्टे हवाई यात्रापछि त्रिभुवन विमानस्थलमा उर्लिँदा पार्वतीका आँखा रसाए उसलाई आफ्नो देश लामो समयदेखि बिछोडिएको आफन्त झ्याई लाग्यो उर्लनु अघि उसले मजाले मज हेरी आकाशबाटै राजधानीलाई सड़क छेउका रूखहरू उछिन पाछिन गर्दै दौड़िरहेका गाडी बस र माइक्रो बसको सबै पहिलेकै हुन् तर उसलाई यसपटक किन किन सबै नौला नौला लागे उसलाई आफ्नो देशको हावा पानी र माटोले स्वागत गरे जस्तै लाग्यो उसको आगमनमा सिङ्गै देश मुस्कुराई रहे उसको मन हुनु उसले सुकिलो ते फोहर देखी राजधानी में यहां को धूलो धुआं अत्यायन उलिने बिके हाफा में उसे आत्मीय बासना को अन्भूति करी उदमे सुगंधित भारत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक्जिट हुने बित्तिकै ऊ डोमेस्टिक लाउन्जतिर लाग त्यही भद्रपुर जाने प्लेनको टिकट काटी केही बेरपछि त ऊ भद्रपुरको एयरपोर्टमा ओर्लिसकेकी थिइन् एयरपोर्टमा परैबाट आमाले पार्वतीलाई हेरिरहेकी थिइन् पार्वती दौडिँदै गएर आमाको छातीमा टाँसी आमा, आमा खुसीले रुन थालिन् दाजु भाउजू पनि एयरपोर्टसम्मै आइपुगेका थिए दाजु त बहिनी आएकोमा खुसी भएको अभिनय गरि नै थियो तर भाउजूको ध्यान भने पार्वतीमा भन्दा पार्वतीले ल्याएको सामानतिर बढी थियो पार्वतीले देखी उसको अगाडी एउटा बेगले दिन उभिएको छ दुई वर्ष अघिका दिनहरूभन्दा यो नितान्त भिन्न थियो दाजुभाउजू तिनै थिए तर ती पनि अब फरक भइसकेका थिए आफ्नो साइकलको क्यारियरमा पार्वतीको सुटकेस च्यापेर होक्सेको उकालोमा मरिमरी घिसार्दा दहीको निधारबाट तरतरी पसिना चुहिएको थियो स्यास्याम बढेको थियो तर तिनी प्रफुल्ल देखिएका थिए बाटोमा भेटिएका मानिसहरू रौशिँदै कुरा गर्थे भाउजूको फरक फुरुक पनि हेर्न लायकको थियो तर उनको ध्यान अझै पनि पार्वतीले ल्याएका सामानहरूबाट हट्न सकेको थिएन पार्वती विदेश जानु अगिनै नै उसको दाजु आफ्नो भागको अंश लिएर छुट्टिसकेको थियो आफ्नो एकमात्र प्यारो छोरो छुटिँदा आमा क्वाँ क्वाएको अस्ति मात्र जस्तो लाग्छ पार्वतीलाई बुढेसकालको सहारा भनिएको छोराले बुहारी च्यापेर फटाफट निस्किएपछि आमा साह्रै बिरक्दिएकी थिइन् त्यही पार्वतीले कम्मर कसेकी थिए विदेश जान जिउनीको एक टुक्रो माटो र त्यही माटोमा ठडिएको कच्ची घर बन्दकी राखेर ऊ विदेश जान सुकी थिइ त्यतिखेर उसँग दुईटा विकल्प मात्रै थिए दाजुले लत्याएकी आमालाई त्यत्तिकै छोडेर आफूले पनि कुनै केटासित बिहेबारी गरी आफ्नो बाटो लाग्नु या आमाको सहारा बनेर दाजुलाई चुनौती दिनु पहिलो बाटो सजिलो थियो तर पार्वत्यलाई थियो सानैदेखि अप्ठ्यारो अप्ठ्यारो काम गर्ने पानी नै रोजी थियो यस्ता हल्ला फिजाएर दाजुभाउजूले पार्वतीको निकै खेदो खाने छरछिमेकले पनि त्यसै भने होक्से हडिया बुधबारे जयपुर हुँदै विरिङ पारी खुदुना बारीसम्म उनीहरूले आफ्नो काम छाडी छाडी यस्तो प्रचार गरे यसो गर्दा उनीहरूलाई आनन्द लाग्थ्यो एउटी भाइकी छोरी पनि विदेश गएपछि पिलपिल रुँदै बसेकी आमालाई सहानुभूति दिनु त कता हो कता उल्टै खुच्चिङ भन्थ्यो उनीहरू छोरा बुहारीका वचन सुनेर आमा त्यो रित्तो घरमा खोप रोएकी थिइन् पार्वतीको अनुपस्थितिमा दाजुभाउजूले आमाको लागि गरेको सेवा यही त थियो सायद यो पनि एउटा कारण थियो इजरायलमा जे जस्तो दुःख आइपर्दा पनि पार्वतीले नेपाल फर्कन नचाहनुमा दुर्व्यवहार हेला र अपमानको बिख स्वाटै पिएर त्यहीँ बसिरहनुमा नत्र त मालियाको घरबाट फर्केपछि नेपाल आउन उसले खुट्टो उचालिसकेकी थिए पछि नेपालमा झन बाक्लो अँध्यारो छ बरु यतै झिलिक्क बिजुली चम्किहाल्छ कि नभन्दै बिजुली चम्किएको थियो र उज्यालो छाएको थियो केही वर्ष अघिको कुरा त हो पार्वती कलेजमा पढ्थे खर्च माग्न जाँदा भाउजूले वचन लगाउँथेन् किन भन्नु पऱ्यो कि भित्तामा बिहे गर्ने उमेर बितिसक्यो अब पछि हामीले नेपाली नहुने होला क्या ने? बो बो यो पढाइको लागि त अब कौडी नै खर्च गरिन्न बहु यो पढाइको लागि त अब कौडी नै खर्च गरिन्न भद्रपूल एयरपोर्टबाट घर पुग्दा पार्वती छक्क परी छुटिएका दाजुभाउजू मूलघरमै सपरिवार आएर बस्न थालेका रहेछन् आउनुअघि उनीहरूले भनेका थिएरे आमासँग आमाले साह्रै दुःख पाउनुभयो पकाएर खान दिने सम्बन्ध जे होस् पार्वती खुसी नै भाइ सोची जे जस्तो भए पनि परिवार मिलेर बसेको राम्रो पनि आमाले बिहेको कुरा नचलाएकी होइन दाजु पैसा छैन भनेर पन्चिएको थियो औ मन्दिरमा गएर टिकटाला गर्ने भए ठिक छ होइन भने पार्वतीको बिहा यो खर्च गरेर गर्ने चाहिँ सकिँदैन मेरो गुरु त्यही हो दाजुले यसो भनेपछि बिहेको कुरा त्यत्तिकै टरेको थियो तर यसपाल भने बहिनीको बिहेको कुरा निस्किँदा उसले पनि सहमति जनायो दमकका सागर शर्मासँग मामाले पहिले नै कुरा चलाउनु भएको रहेछ उनी इलाका प्रहरी कार्यालय वृरतामोडमा इन्सपेक्टर थिए गोरा वर्ण चक्लेटी अनुहार त्यति अग्ला त होइनन् तर होचा भनिहाल्न पनि नमिल्ने हँसिला अनुहारका थिए सागर उनको बोलीबाटै प्रष्ट थाहा पाउन सकिन्थ्यो उनको सुकिलो मन सागरको त्यो मनलाई पार्वतीको मनले मन परायो समुन्द्र हरायो पार्वतीको मनबाट र अब सागर स्थापित भइदियो सागर समुद्रको पर्यायवाची अर्थ भएर आएको थिएन पार्वतीको जीवनमा बरु ऊ त पार्वतीको जीवनलाई नयाँ अर्थ दिन आएको एउटा धुमधामसँग पार्वतीको विवाह भयो सागरका बा आमा पनि घरमा बुहारी भित्र पाउँदा निकै खुशी भए पार्वती पनि नौलो घरमा नौलो नौलो माया पाएर मक्खा पारी जीवन यति रंगीन पनि त हुँदो रहेछ भनेर उसले कल्पना गरेकी थिएन देख्दा देख्दै जिन्दगी कस्तो उज्यालो रङमा घोलिन पुग्यो पराई भूमिमा पट्यार लाग्दा पलहरूबाट गुज्रिरहँदा उसलाई लाग्ने गर्थ्यो ओठमा मुस्कान ल्याउनै नपाइ जिन्दगी यतिकै सिद्धि नै त होइन तर होइन रहेछ सपनामा देख्ने गरेको मधुर क्षणहरू विपना बनेर कुनै दिन आउने रहेछन् पतिको कसिलो अंघालोमा पेरिएका बेला उसले अठोट गरी अब यो न्यानोपनलाई कस्तै परिस्थितिमा पनि आफूबाट अलग हुन दिन्न जीवनका धेरै अप्ठ्यारा मोडहरू पार गरेर भेट्टाएको यो बिसौनीमा बाँचुजेल डुबेर उसले आफैलाई पूरी बिर्सेकी उसलाई यो मधुसीबाट बाहिर निस्कन बहुतै सकस पार्यो पतिले पनि बलियो अङ्गालोमा लपक्कै बेरेर भाने यता सुन त पार्वती तिमी एक महिना बिधामा आको भन्छौ अनि के गर्छौ त त्यसपछि भन्दा त सागरको छातीमा टाउको लुकाएर लाडिँदै पार्वतीले भने अब त्यो सुख अगरमा मेरो कोचर जानु त अब त म हजुरलाई छोडेर कतै जान्न दुःखै पाएँ नि जान्न साथ पाएँ जस्तै दुःख पनि सुख हुन्छ तपाईँबाट टाढिँदा जतिसुकै सुख भए पनि त्यो दुःखै दुःख हुन्छ मेरो लागि तर किन किन पार्वतीको यस्तो जवाफले सागरको अनुहार उज्यालो भएन बरु उनले अनुहार मलिन बनाएर सिलिङतिर हेर्दै भने खै तिम्रो कुरो त ठिकै हो तर के हेर्नु पार्वती अब अहिले यहाँको अवस्था पनि ठिक छैन तिमीले थाहा छ पुलिसको जागिरको के भर कहिले कता कहिले कता खटाइदिन्छ देशमा लडाईँ जारी छ मर्ने मार्ने टुङ्गो छैन मन त यो जागिर पो छोडिदिनु मन लाग्छ त पार्वती भएर अब तिमी चित्त नदुखाउ मेरो कुराले मैले भनेको मानव पाएको अवसर हो त्यत्तिकै छोड्न राम्रो हुन्न बरु एक वर दुई वर्ष जाओ, गर इजरायल नै बस् भिसा छँदैछ दुई वर्षको कुरो हो त्यसपछिको जिन्दगी त हाम्रै हो कसो भन त कसो भन त सागरको यो अप्रत्याशित आग्रहले पार्वती त्यो रोमान्टिक क्षणमा पनि स्तब्ध भए पतिको मुखबाट यस्तो वाक्य निस्केला भन्ने उसको मनमा एक वृत्ति पनि थिएन पार्वती जंगल बीचको बाटो भुलेको एक्लो यात्री जस्ती भाइ एउटा ठूलो प्रश्न उसको सामु उपस्थित भयो र त्यो प्रश्न चिन्ह बिस्तारै उसको अस्तित्वभित्रै समाहित भयो पार्वती आफै एउटा प्रश्न बन्न पुगी त्यसपछि पार्वती फर्केर नआउने पो हो कि भनेर युनिश अँध्यारो मोखलाएर बसेकी रहेछन् पार्वतीलाई देख्ने बित्तिकै तिनको अनुहार धपक्क बल्यो अझ बिहे पनि गरेर फर्की भन्ने थाहा पाएपछि त था। तिनको हर्षको सिमाना रहेन तिनले आफ्नो छोरी वा नातिनीकै बिहे भएको रूपमा लिखिन् हत्तपत्ता सारालाई फोन गरेर सुनाइन् भोलिपल्ट इनेसका आफन्तको ओहिरो लाग्यो घरमा सबैले हातमा केही न केही उपहार बोकेका थिए पार्वती अवाहक भए उसको बिहे भएको खबरले उनीहरू यति उत्साहित होलान् यो उसले सोचेकै थिएन उनीहरूले उसको विवाहलाई परिवारका कुनै सदस्यको बिहे भएको जस्तो महत्व दिइरहेका थिए उनीहरूले एकछिन पनि ढिलो नगरी पार्वतीलाई जिस्क्याउने मौकाको उपयोग गरिहाले कसैले के भने र कसैले के साराले जिस्क्याउँदै भनिन् पार्वती अनि आफ्नो कुरा गराउँदैनौ पार्वतीले फोन गरेर पार्वती त हाम्रै परिवार सदस्य जस्तो भइसकेका छिन् यहाँ सुरक्षित पनि छन् सबै राम्रो छ तपाईँ निश्चिन्त अशिला फरासिला मान्छे रहेछन् तिम्रो पति मलाई त राम्रो लाग्यो पार्वती सागरसँग गफ गरिसकेपछि साराले खुसी हुँदै भानिन् त्यसपछिका दिनहरूमा प्रायः पार्वतीको मोबाइलमा एसएमएस स्टोन बजिरह्यो टिङ टिङ टिङ टिङ गर्दै सागर छिनछिनमा पार्वतीलाई रोमान्टिक सन्देशहरू पठाइरहन्थे पार्वती ती म्यासेजहरू पढेर मक्खा पर्थे राति अबेरसम्म स्काइपमा गफिन्थे आफ्नो लोग्नेसित सपनामा पनि पार्वती आफ्नै पतिदेवलाई देख्थे पतिसित छोटो समयमा बिताएका सुन्दर दृश्यहरू देख्थे सपना अब पार्वतीका लागि अनिवार्य भइसकेको थियो पतिसितको सबै गुनासो बिर्सिदेकी थिए पार्वतीले उपन्यास तोदाको सातौ अंक यही सकिन्छ हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो हवस् आजको अङ्क यति उपन्यास तोदा र यस कार्यक्रम बारे यहाँको धारणा भुवन पौडेल टी भोला तिमल सिन्हा तमांग सूत्रधार पवनराज पौडेल लेखक ओमा सुबेदी प्रतिक्रिया काम संचार वीमेल डॉट कॉम